नमस्कारणी शुभ प्रभात टनलाइन कार्यक्रम शुभ आजको यो श्रृंखलामा पनि सहकर्मी प्राधिक मित्र रिजनसँगै आवाजबाट सुन कुमार उपस्थित भइसकेको छ कार्यक्रम <गारिकं> शुभविहानीमा रहेर आज हामीले तपाईँको आजको दिन कस्तो रहनेछ आजको पंशाङ्ग त्यसपछि राशिफल सँगसँगै रिज अर्पण एक सय चार थुप्रो पाँच दिन भएका हर्षबा प्रसारणमा प्रसारण हुने कार्यक्रमको रूपरेखा र तपाईँको जन्मदिनको शुभकामना प्रस्तुत गर्ने गर्छौँ कार्यक्रमको थालनी कसरी व्यतीत हुन्छ बाह्र राशिको दिनलाई कसरी देखाउँछ लागि आजको दिनमा नयाँ कामको निर्माण हुने खालको समय रहेको छ अधुर काम सम्पन्न खाल हुने खालको दिन पनि छ यातायातको साधन प्रयोग गर्दा आज अचानक रिसाउने तथा खुसी हुने बानीले आफैलाई बेफाइदाको बाटो देखाउनेछ नोकरीमा त्यस्तो फाइदाको समय भने रहेको देखिन राशि हुने तपाईँको लागि आज धार्मिक कार्यबाट प्रगति हुने खालको समय रहेको छ अरूलाई सहयोग गर्ने भावना फैलाउने खालको समय एकदम राम्रो समय रहेको देखिन्छ लागि आजको दिन त्यति उचित रहेको छैन माया प्रेममा भने र समय को से, परिवार राशि ती आज को दिन देखिन समस्या दिन सास्या देख नात्रा को अवसर आने कन्या राशि हुने तपाईँको लागि आजको दिन धेरै राम्रो, आए राम्रो पर, पर तुला राशी। तुला राशी समय आएको छ सरकारी कामकाजबाट राम्रो अनुभव हुने देखिन्छ पर पद प्रतिष्ठा सा। र साम्य काम बन्दै देखिन्छु हुने तपाईँको लागि आज समय समयमा सानातिना अवरोध आइरहनेछन् तपाईँको मित्रसँग विवाद नहोला पनि भन्न सकिन्न विभिन्न वहानामा धन खर्च हुनेछ वृश्चिक राशि हुने तपाईँको लागि आजको यो महिना यति फलदायक रहेको देखिन्न र आजको दिनमा तपाईँलाई त्यस्तो लाभ मिल्ने देखिन्छ आजको समय भेटघाट तथा मनोरञ्जनमा बित्ने देखिन्छ धनु राशि हुने तपाईँको लागि पुरानो सम्पत्तिमा केही खचपच हुने देखिन्छ त्यति सुख भोगको समय रहेको देखिन्न सामाजिक काम उन्नति हुने देखिन्छ आर्थिक लाभ मिल्ने खालको समय पनि छ तपाईँको लागि आजको दिन त्यत्तिकै विवाद हुने खालको दिन पनि रहेको छ जग्गा जमिनको लागि भने राम्रो कारोबार हुने समय रहेको छ आफ्नो मनलाई नियन्त्रण गर्नु राम्रो हुनेछ कुम्भ राशि हुने तपाईँको लागि आजको समय सन्तोषजनक रहेको देखिन्छ आफन्त जनबाट राम्रो सहयोग मिल्ने पनि देखिन्छ तपाईँको लागि एकदम प्रगति हुने समय रहेको छ तपाईँको लागि परिवारसँगको रमाइलो कुराकानीले गर्दा मन प्रसन्न रहनेछ यात्राको लागि राम्रो समय रहेको छ कामबाट पनि राम्रै फाइदा लिन सक्नुहोला वास्तवमा बारू राशि फल जे जसो भने पनि हामी सतर्क रहेर काममा अगाडि बढ्यौँ भने अवश्य पनि हाम्रो आजको दिन शुभ <स्थिति> एक सय चार अब पनि कार्यक्रममा पालो पाएको छ रेजियो अर्पण एक सय चार थप्लो भएको छ घरसको उन्नाइस घन्टा प्रसारणमा के कस्ता कार्यक्रम खालको कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखातर्फ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभबिहानी सुनिरहनु भएको छ शब बिहानी लगत्तै तपाईँ सातीसदेखि आठ बजेसम्म स्वास्थ्य सरोकार सहकर्मी दुर्वनालको साथमा सुन्न सक्नुहुनेछ आठ बजेको समयमा हो ट्राफिक खबर खो ट्राफिक खबर लगत्तै तपाईँले आठ नौ बजीसम्म तपाईँले चिया चौतारी सुन्न सक्नुहुनेछ नौ बजेको समय हो नेपाल भारी समाचार खु नेपाल भारी समाचार लगत्तै तपाईँले नौ पन्ध्रबाट दस बजीसम्म लोकसङ्कार सुन्न सक्नुहुनेछ सहकर्मी प्रत्यक्षको साथमा र दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै तपाईँले एघार बजीसम्म आधुनिकीय यात्रा सुन्न सक्नुहुनेछ अनुपाध्यको साथमा त्यसै गरी बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँले बाह्र बजीसम्म जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ त्यसै गरी बाह्र बजेको समय हो नेपाल भाँडी समाचारको नेपाल भाँडी समाचार लगत्तै एक बजीसम्म तपाईँले नवनिष्ठ बलिउड सुन्न सक्नुहुनेछ एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले दुई बजीसम्म अफ काइन्ट चाइस सक्नुहुनेछ भने दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले दुई दसदेखि तिन 3 तिन बजेसम्म अर्पण समर्पण सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा तिन बजेको समय हो नेपालवाणी समाचार नेपाल वाणी समाचार लगत्तै तपाईँले चार बजीसम्म अर्पण फिल्मी कोही सुन्न सक्नुहुनेछ सहकर्मी सहायकहरूको साथमा र चार बजेको समय हो होटल अर्पण खबर थियो अर्पण खबर लगत्तै तपाईँले चार दसदेखि पाँच बजेसम्म गृह संसार सुन्न सक्नुहुनेछ पाँच बजेको समय हो अर्पण बुलेटिनको अर्पण बुलेटिन लगत्तै तपाईँले पाँच तिसदेखि छ बजीसम्म संशोस्तामा अर्पण सुन्न सक्नुहुनेछ र छ बजेको समय हो नेपाल भाँडी समाचारको नेपाल भाँडी समाचार लगत्तै छत्तिसदेखि सात बजीसम्म तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ अर्पुण स्थानीय समाचार लगत्तै तपाईँले सात बजेको समयमा अर्पण शुभसं सुन्न सक्नुहुनेछ मौलकाले क्या सुन सदिपशले प्रायोजन गरेको छ सर्वे प्रत्यक्ष तपाईँको साथमा आउनुहुनेछ सातीसदेखि आठ बजेको समय हो साझा खबर सिआइएनको त्यसै गरी बजेको समय हो नेपाल वाणी समाचार आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म तपाईँले नेपाली सेवा सुन्न सक्नुहुनेछ भने बेबिसी नेपाली सेवा लगत्तै दस बजीसम्म तपाईँले बहकिनी मन सिआइएनबाट तपाईँले सुन्न सक्नुहुनेछ दस बजेको सम र नेपाल एफएम समाचार लगतै तपाईँ एघार बजीसम्म खुलधुली डट कम सुन्न सक्नुहुनेछ बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछु र भोलि बिहान चार बजे तपाईँसँग श्री मद्भागवत पर्वसनमा सँगसँगै उपस्थित हुन्छ र पाँच तिसदेखि तपाईँले पाँच पचपन्नसम्म पर्वात बाँडी सुन्न सक्नुहुनेछ प्रभात बाँडे लगतै छ बजेको समयमा तपाईँले सिआइएम आज खबर सुन्न सक्नुहुनेछ र साझा खबर लगतै छत्तिसदेखि सात बजीसम्म तपाईँले बाणी बहस र बाणे बहस सकिया लगतै सात बजेको समयमा तपाईँले अर्को स्थानीय समाचार सुन्न सक्नुहुनेछ र अर्को स्थानीय समाचार लगत्तै तपाईँले भोलि पुनः हामी शुभ बिहानीका अर्को नवीन श्रृङ्खला लिएर उपस्थित हुने गर्छौँ यो त रह्यो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगा उन्नाइस मिनटे प्रसारणमा के कस्ता का खालका कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखार्फ जानकारी माग्नुपर्ने हुन्छ आज जतिको पनि जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ सा, रेडियो अर्पण एक सय चार तर्फबाट हवस् त सुनिर साथ दिन भयो तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु यति जोसम्म मेरो आभासलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनुको लागि सहयोग गर्ने मित्र रिजनलाई विशेष धन्यवाद दिँदै कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलाबाट तपाईँको स्वकर्मी मित्र सोम पनि बेच्न चाहन्छु तपाईँको बाँकी शुभ रहोस् नमस्कार मनोरंजन का लगी सुनो हजरा सुनो हजरा